नमस्कार आजकल आर्टिफिसियल इन्टेलिजेन्स मतलब एआई जताततै छ होइन हामी सबैले दिनदिनै प्रयोग गरिरहेका छौँ तर कहिले सोच्नुभएको छ कि हामीले यसबाट साँच्चै मतलब एकदमै उत्कृष्ट नतिजा पाइरहेका छौँ त यसो हेर्दा लाग्छ कि राम्रो जवाफ पाउन त हामीले कसरी सोच्छौँ भन्ने कुरामा धेरै नै भर पर्ने रहेछ हो त नि यो एकदमै महत्त्वपूर्ण कुरा हो एआई आफैमा शक्तिशाली त छँदैछ तर न... त्यसको क्षमतालाई कति उपयोग गर्न सकिन्छ भन्ने कुरा त हामीले दिने निर्देशन मतलब प्रम्पमा नि एआईको मामलामा पनि त्यस्तै हो क्या भएर आज हामी एउटा एकदमै चाखलाग्दो विषयमा अलि गहिरिएर कुरा गर्दैछौँ प्रम्प इन्जिनियरिङ सुन्दा अलि प्राविधिक जस्तो लाग्ला तर खासमा यो एआईसँग राम्रोसँग कुरा गर्ने सम्वाद गर्ने एउटा कला र विज्ञान हो हाम्रो प्रयास मतलब हाम्रो प्रयास मार्फत आजको यो छल्फल हामीले विशेष गरी एआई चलाउन भर्खरै सुरु गर्नुभएका साथीहरूलाई लक्षित गरेका छौँ प्रम्प्ट भनेको के हो अनि च्याट जिपिटी जस्ता एआईबाट कसरी अझ राम्रो अझ उपयोगी नतिजा निकाल्ने कसरी राम्रो प्रम्प्ट बनाउने यिनै कुरा स्पष्ट पार्ने हाम्रो कोसिस रहनेछ यसका लागि हामीले केही युट्युब भिडियोका ट्रान्सक्रिप्टहरू केही लेखहरू यस्तै स्रोतहरू हेरेका छौँ त को यो दुनियामा यो प्रम्प्ट भन्ने चीजको खास भूमिका सरल शब्दमा भन्नु पर्दा निदेशन हो वा प्रश्न वा कुनै जानकारी तपाईँ एआईलाई के गराउन चाहनुहुन्छ त्यो बताउने तरिका हो प्रम्प भनेको ए जस्तो हामी कसैलाई केही काम अह्राउँछौ नि एकछिन पसल गएर आऊ त भने जस्तो तपाईँले पसल जाऊ भन्नुभयो भने त्यो एउटा प्रम्प भयो अलि सामान्य खालको तर तपाईँले अझै स्पष्ट पारेर ऊ त्यो चोकको पसलमा गएर एक लिटर दुध र छवटा अन्डा किनेर छिटो लिएर आऊ भन्नुभयो भने त्यो अझ विस्तृत अझ राम्रो प्रम्प्ट भयो होइन एआईको हकमा पनि तपाईँले टाइप गर्नुभएको कुरा होस् वा बोलेर दिनुभएको आदेश प्रश्न जानकारी जेसुकै होस् त्यही नै प्रम्प्ट हो यसले नै एआईलाई तपाईँले चाहेको होस् त ठिक त्यस्तै नतिजा दिनलाई बाटो देखाउँछ ए बुझ्यो बुझ्यो मतलब एआईलाई के गर्ने कसरी गर्ने भनेर ठिकसँग अहराउने तरिका रहेछ तर प्रश्न उठ्छ राम्रो प्रम्प नै किन चाहियो त जे सोधे पनि ले के न के त भनिहाल्छ नि आजकल चलाक भइसक्यो त हो भन्न त भन्छ तर कस्तो जमा दिन्छ भन्ने कुरा हो नि तपाईँले कसरी निर्देशन दिनुहुन्छ त्यसले नतिजामा जमिन को फरक पार्छ एउटा सामान्य यसो लहरमा लेखेको प्रट र अर्को अलि सोच विचार गरेर मिलाएर लेखेको संरचित प्रटबाट आउने नतिजाको गुणस्तर त्यसको उपयोगितामा ठूलो अन्तर हुन्छ यो केवल जवाफ पाउनु मात्र होइन सही र चाहिएको जस्तो जवाफ पाउनु हो र यो त सुन्दा चाखलाग्दो लाग्यो एउटा उदाहरणबाटै हेरौँ न त कस्तो फरक पर्दो रहेछ सामान्य र राम्रो भ्रमले ल एउटा उदाहरण हेरौँ है त मानव तपाईँले एआईलाई भन्नुभयो फिटनेसबारे एउटा ब्लग लेख्नुहोस् यो त भयो एकदमै सामान्य भ्रम अब यसबाट एआईले के देला त सायद इन्टरनेटमा भेटिने हजारौँ ब्लग जस्तै एकदमै सामान्य दोहोरिएको खासै केही नयाँ नभएको जानकारी देला पढ्दा पनि दिक्क लाग्ने खालको हो, हो, मैले पनि यस्तो अनुभव गरेकी छु कहिलेकाहीँ त यति जेनेरिक जवाब आउँछ कि गुगलमै खोजेको भए हुन्थ्यो जस्तो लाग्छ ए हो त नि अब सोच्नुहोस् तपाईले अलिकति मेहनत गरेर यस्तो प्रन्ट दिनुभयो तपाईँ दश वर्ष अनुभव भएको एक सर्टिफाइड फिटनेस कोच र पोषणविद हुनुहुन्छ है तपाईँले अहिले विशेष गरी कलेज पढ्ने होस्टलमा बस्ने र जिम जान नभ्याउने किशोर किशोरीहरूलाई टार्गेट गर्दै हुनुहुन्छ उनीहरूका लागि पेटको बोसो घटाउने तीनवटा सजिलो घरमै गर्न सकिने व्यायाम र दुईवटा हेल्दी खाजाको रेसिपी सहित पाँच सय शब्दको ब्लग पोस्ट लेख्नुहोस् भाषा सरल र मोटिभेसनल हुनुपर्छ है अनि कुनै एउटा वैज्ञानिक अध्ययनको निष्कर्ष पनि छोटकरीमा राख्नुहोस् जसले नियमित व्यायामको फाइदा देखाउँछ अब भन्नुहोस् त यो दोस्रो प्रम्प्टबाट आउने नतिजा कति फरक होला कति लक्षित कति उपयोगी होइन ए हो त नि यो त निकै नै फरक पर्ने रहेछ सुरुमा त कस्तो फरक पर्ला र जस्तो लागेको थियो मलाई दोस्रो प्रम्पले त एआईलाई साँच्चै एउटा भूमिका दियो एउटा लक्ष्य दियो यसले त एआईलाई केवल जानकारी खोज्ने मसिन होइन कि एउटा सहयोगी वा विज्ञ जस्तै पो बनाउने रहेछ यो त एआईको क्षमतालाई ठिक तरिकाले प्रयोग गर्ने चाबी जस्तै भयो नि बिलकुल यही नै हो राम्रो प्रम्प इन्जिनियरिङको चुरो कुरा यसले लाई तपाईको लागि अझ स्मार्ट तरिकाले काम गर्न लगाउँछ यो केवल लाई प्रश्न सोध्ने मात्र होइन यो त एआईसँग मिलेर केही बनाउने समस्या सुल्झाउने वा सिक्ने एउटा प्रक्रिया हो अनि आजकल त यो सिप झन्झन महत्त्वपूर्ण बन्दैछ तपाईँ विद्यार्थी होस् लेखक मार्केटर प्रोग्रामर वा सामान्य प्रयोगकर्ता जसलाई पनि यो काम लाग्छ यो सिपले एआईको जुन सम्भावना छ नि त्यसलाई खोल्न मद्दत गर्छ यो त साँच्चै महत्वपूर्ण रहेछ त्यसो भए एउटा प्रभावकारी मतलब राम्रो प्रम्ट बनाउन के के कुरामा ध्यान दिनुपर्छ त के हुन् ती मुख्य तत्त्वहरू जसले प्रम्पलाई साँच्चै शक्तिशाली बनाउँछन् विभिन्न स्रोतहरू हेर्दा नि केही साझा र मुख्य तत्त्वहरू देखिन्छन् जसले प्रम्पलाई साँच्चै प्रभावकारी बनाउँछ आउनुहोस् तिनीहरूलाई एक एक गरेर अलि विस्तारमा कुरा गरौँ है त पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण स्पष्टता र विशिष्टता तपाई के चाहनुहुन्छ भन्ने कुरामा एकदमै क्लियर हुनु पर्यो एआईले अनुमान लाउनु नपरोस् अस्पष्ट निर्देशन भयो भने नतिजा पनि अस्पष्ट नै आउँछ के चाहिएको कति चाहिएको कस्तो चाहिएको अर्थात् घुमाएर भन्नुभएन सिधै प्रष्टसँग भन्नु पर्यो जस्तै मलाई इमेल लेख्न सहयोग गर भन्नुभन्दा मेरो क्लाइन्टलाई हाम्रो प्रोजेक्ट ढिला भएको जानकारी दिँदै नयाँ टाइमलाइन प्रस्ताव गर्ने एउटा औपचारिक तर सहानुभूतिपूर्ण इमेलको ड्राफ्ट बनाइदेऊ भन्नु राम्रो भयो होइन त एकदम सही उदाहरण दोस्रो तत्त्व हो सन्दर्भ कन्ट्याक्स्ट AI लाई अलिकति पृष्ठभूमि जानकारी दिनु महत्त्वपूर्ण छ तपाईँलाई यो किन चाहिएको यसको उद्देश्य के हो कसको लागि हो यो AI ले नतिजा बनाउँदा अरु के कुरा विचार गर्नुपर्छ जति धेरै मिल्दो सन्दर्भ दिनुहुन्छ नतिजा त्यति नै तपाईँको आवश्यकता अनुसारको आउँछ सन्दर्भले ठ्याक्कै के, के गर्नुपर्ने हो त्यो स्पष्ट भन्नुहोस् जस्तै लेख सारांश गर तुलना गर सूची बनाऊ विश्लेषण गर कोड लेख अनुवाद गर पुनर्लेखन गर यस्तै क्रियापद भव प्रयोग गरेर स्पष्ट निर्देशन को दिनु राम्रो हुन्छ अनि तपाईँले अघि त्यो फिटनेस कोचको उदाहरण दिनुभएको थियो नि त्यसमा भूमिका खेल्न लगाउने कुरा गर्नु गर्नुभएको थियो त्यो पनि एउटा तत्त्व हो मैले एकपटक लाई हास्य कलाकार जस्तो लेख्न लगाउँदा त खासै राम्रो भएन सायद मैले राम्रोसँग भन्न सकिनँ कि हो त्यो चौथो र निकै शक्तिशाली तत्त्व हो भूमिका व्यक्तित्व रोल पर्सोना एआईलाई कुनै खास विज्ञ वा चरित्र वा दृष्टिकोणबाट सोच्न लगाउने जस्तै तपाईँ बिस वर्ष अनुभव भएको इतिहासको प्रोफेसर हो वा तपाईँ एक उत्साही ग्राहक सेवा प्रतिनिधि हो तपाईँले भनेको जस्तो नभएको हुनसक्छ किनभने तपाईँले भूमिका त दिनुभयो होला तर त्यो भूमिकाले कस्तो शैली कस्तो टोन वा कस्तो ज्ञान प्रयोग गर्नुपर्छ भनेर थप खुलाउनु भएन कि भूमिका तोक्दा त्यसले जवाफको टोन शैली गहिराई र दृष्टिकोणमा ठूलो फरक पार्छ ए हो र भूमिका मात्र दिएर भएन त्यस भूमिकाको विशेषता पनि अलिक खुलाउनु पर्ने रहेछ अनि अरू के छन् पाँचौँ तत्व हो आउटपुट ढाँचा आउटपुट फर्म्याट तपाईलाई नतिजा कस्तो रूपमा चाहिएको छ चा। बुलेट पोइन्टमा नम्बरलिस्टमा तालिका बनाएर अनुच्छेदमा कोडको रूपमा जेसनमा वा इमेल जस्तो तपाईँले चाहेको फर्मेट स्पष्ट पार्नुभयो भने एआईले त्यसै अनुसार दिन्छ पछि मिलाइरहनु परेन यो त निकै उपयोगी हुने भयो खास गरी डेटा वा जानकारीलाई मिलाएर राख्नुपर्दा -like बताउने जस्तै उत्तर तिन सय शब्दभन्दा लामो नहोस् कुनै पनि प्राविधिक शब्द जार्गन प्रयोग नगर सकारात्मक कुरा मात्र भन वा दुई हजार तेइसपछिको जानकारी नराख यस्ता नियमले नतिजालाई अझ बढी केन्द्रित र तपाईँको आवश्यकता अनुसारको बनाउँछ बुझियो सीमा तोक्दा अनावश्यक कुराहरू आफै हट्ने भए सातौ सा उदाहरणहरू फ्युस प्रम्पटिङ यो चाहिँ गरी अलि जटिल वा नयाँ खालको आउटपुट चाहिएको बेला धेरै उपयोगी हुन्छ सम्भव छ भने तपाईले चाहेको जस्तो आउटपुटको एक दुईवटा सानो उदाहरण प्रम्पटमै दिनुहोस् यसले एआईलाई तपाईँको अपेक्षा र शैली अझ राम्रोसँग बुझ्न मद्दत गर्छ अनि अन्त्यमा आठौं तत्त्व टोन शैली आउटपुट कस्तो सुनिने कस्तो पढिने हुनुपर्छ औपचारिक अनौपचारिक व्यावसायिक साथी जस्तो रमाइलो गम्भीर प्रेरणा दिने खालको यो पनि स्पष्ट पार्दा नतिजा तपाईले चाहेको जस्तै आउने सम्भावना बढ्छ वाह यी आठ तत्त्वहरू स्पष्टता सन्दर्भ कार्य भूमिका ढाँचा नियम उदाहरण र टोन यिनीहरूलाई मिलाएर प्रयोग गर्दा त प्रम साँच्चै शक्तिशाली बन्ने रहेछ यो सुन्दाखेरि कता कता त्यो ले सुझाएको सात चरणको संरचना जस्तो लाग्यो नि मलाई रोल टास्क कन्टेक्स्ट रिजनिङ रुल्स स्टप कन्डिसन र आउटपुट फर्मेट भन्ने यी तत्त्वहरू त्यही संरचनाका विभिन्न भाग जस्ता सुनिन्छन् आधारभूत सिद्धान्तहरू यिनै हुन् वास्तवमा विभिन्न स्रोतहरूले यिनै कुरालाई अलिक फरक फरक तरिकाले भनेका होलान् तर सारमा कुरा एउटै हो AI लाई, स्पष्ट विस्तृत र सही बाटो देखाउने र अर्को एकदमै महत्त्वपूर्ण कुरा नबेर्सिनुहोस् है प्रम्प्ट इन्जिनियरिङ भनेको एक क्रमिक प्रक्रिया आइटरेटिभ प्रोसेस हो पहिलोचोटिमै सधैँ पर्फेक्ट नतिजा आउँछ भन्ने छैन तपाईँले एआईले दिएको जवाब हेर्ने कहाँ के मिलेन के पुगेन भनेर सोच्ने अनि त्यसै अनुसार आफ्नो प्रम्प्टलाई सुधार्ने रिफाइन र फेरि प्रयास गर्ने गर्नुपर्छ यो त एआईसँगको निरन्तर कुराकानी जस्तै हो यो कुरा विशेष गरी हाम्रो प्रयास हाम्रो प्रयासका लक्ष्य दर्शक मतलब सुरुवातीहरूका लागि महत्वपूर्ण छ निराशा नभइकन प्रयास गरिरहनुपर्छ सिद्धान्त र तत्त्वहरू त राम्रैसँग बुझ्यो अब यसलाई व्यवहारमा कसरी उतार्ने भनेर एउटा अलि लामै उदाहरण हेरौँ न त यस्तो उदाहरण जसले यी धेरै तत्त्वहरूलाई समेटेको होस् अवश्य ल त्यही अघिको पेरिस यात्राकै उदाहरणलाई अलि विस्तार गरौँ है त मानव तपाई र तपाईको पार्टनर एक जोडी पेरिसको पाँच दिने यात्रा योजना बनाउँदै हुनुहुन्छ तपाईँहरू दुवै शाकाहारी हुनुहुन्छ र कला इतिहास अनि शान्त क्याफेहरूमा रुचि राख्नुहुन्छ अब हेरौँ एउटा सामान्य प्रम्प्ट र एउटा संरचित प्रम्प्टले कस्तो फरक पार्छ सामान्य प्रम्प्ट पेरिस घुम्न जाने जोडीको लागि पाँच दिने यात्रा योजना बनाइदेऊ नतिजा कस्तो आउला सायद आइफिल टावर लूव्र र म्युजियम जस्ता एकदमै चलेका ठाउँहरूको सूची आउला तर तपाईँहरूको शाकाहारी खानाको आवश्यकता कलाप्रतिको रुचि वा भिदबाट बच्ने चाहनालाई यसले समेट्छ भन्ने ग्यारेन्टी भएन नि अब हेरौँ संरचित प्रम्प्ट स्ट्रक्चर्ड प्रम्प्ट जसमा हामीले अघि भनेका धेरै तत्त्वहरू राख्छौ भूमिका रोल तपाई पेरिश में दस वर्ष देखी, टूर टाइड को रूप में काम गिहकों स्थानीय संस्कृति रुके बारे गहरो ज्ञान भारत एक विशेषज्ञ युरोपियन ट्रावल गाइड हो कार्य टास्क पेरिश को लागी, एक जोड़ी को लागी, दिन प्रतिदिन को शाकाहारी मैत्री यात्रा योजना बनाटेक्स्ट योग जोड़ी कला इतिहास फोटोग्राफी रुभव में रुचि रा उनीहरूलाई आरामदायक शान्त क्याफे मन मनपर्छ उनीहरू जुन दुई हजार पच्चीसको दोस्रो हप्तामा जाँदैछन् बजेट मध्यम छ र टुरिस्ट ट्रेपबाट बच्न चाहन्छन् उनीहरू दुवै कडा शाकाहारी हुन् तर्क दृष्टिकोण योजनामा प्रसिद्ध ठाउँ र कम चिनिएका तर महत्त्वपूर्ण ठाउँ हिडन जेम्स जेम्सको सन्तुलन हुनुपर्छ हरेक दिन घुम्ने ठाउँ नजिकै कम्तीमा वटा राम्रो शाकाहारी रेस्टुरेन्ट क्याफे सिफारिस गर्नुहोस् जसको गुगल रिभ्यू चार पोइन्ट माथि होस् हिँड्ने रूट र पब्लिक ट्रान्सपोर्टलाई प्राथमिकता दिनुहोस् नियम केवल कडा शाकाहारी भोजन विकल्प मात्रै राख्नुहोस् डेरी अण्डा नभए झन राम्रो कुनै दिन भन्दा बढी मुख्य गतिविधि नराख्नुहोस् हतार नहोस् रेस्टुरेन्टहरू घुम्ने ठाउँबाट बीस मिनट हिँड्ने दूरीभित्र हुनुपर्छ उदाहरण शैलीको लागि दिन एक यसरी शुरू गर्नुहोस् बिहान मल्लीहरूमा हिँड्नुहोस् दिउँसो टोन शैली भाषा जानकारीमूलक अलि उत्साहजनक र व्यावहारिक हुनुपर्छ आउटपुट ढाँचा दिन प्रतिदिनको कार्यक्रम बुलेट पोइन्टमा दिनुहोस् हरेक दिनको सुरुमा त्यो दिनको थिम लेख्नुहोस् रेस्टुरेन्ट सिफारिसहरूलाई नाम र छोटो विवरणसहित इटालिकमा लेख्नुहोस् बाप्रे यो त पुरै अर्के भयो सामान्य प्रम्प र यो संरचित प्रम्प्टको नतिजामा त कति फरक पर्ने भयो यस्तो प्रम्प दिएपछि त एआईले साँच्ची नै हाम्रो व्यक्तिगत आवश्यकता हाम्रो रुचिलाई ध्यानमा राखेर एकदमै विस्तृत काम लाग्ने खालको यात्रा योजना बनाइदिने भयो त यो त पैसा तिरेर ट्राभल एजेन्टलाई सोधे जस्तै सायद अझ राम्रो पनि होला हो तपाईँले लाई जति स्पष्ट र विस्तृत निर्देशन दिनुहुन्छ त्यसले त्यति नै राम्रो र तपाईँको लागि साँच्चै काम लाग्ने नतिजा दिन्छ यसरी नै तपाईँ विभिन्न आवश्यकता अनुसार प्रम्प्ट बनाउन सक्नुहुन्छ जस्तै कुनै जटिल काम कसरी गर्ने भनेर स्टेप बाई स्टेप निर्देशन माग्न इन्स्ट्रक्सनल प्रम्प्स एआईलाई कुनै खास भूमिका जस्तै अनुभवी वकिल वा वैज्ञानिकको भूमिका दिएर विश्लेषण गर्न लगाउन रोल बेस्ड प्रम्प्स डेटालाई तालिका वा सूची जस्तो खास ढाँचामा माग्नट कन्स्ट्रेन्ट फ्रम्प एउटा टेम्प्लेट दिएर खाली ठाउँ भर्न लगाउने टेम्प्लेट प्याटर्न जस्तै रिपोर्ट वा प्रस्तावना बनाउन यी विभिन्न तरिकाले तपाईँले एआईबाट अझ धेरै रचनात्मक र विश्लेषणात्मक काम लिन सक्नुहुन्छ फ्रम्प लेख्दाखेरि विशेष गरी भर्खरै सिक्दै गरेकाहरूले के कस्ता गल्तीहरू गर्छन् होला के कुरामा चाहिँ बढी होसियार हुनुपर्छ हो केही सामान्य गजगीहरू छन् जुन बारम्बार देखिन्छन् अनि जसले गर्दा नतिजा त्यति राम्रो आउँदैन पहिलो अत्यधिक अस्पष्ट हुनु के चाहिएको हो प्रश्न नभन्नु जस्तै मलाई व्यापारबारे आइडिया दिउँ भन्नु कस्तो व्यापार कसको लागि कति लगानीमा यस्तो केही नभन्नु दोस्रो पर्याप्त सन्दर्भ नदिनु पृष्ठभूमि नदिना एआईले तपाको आवश्यकता बुझ्दैन र सामान्य जवाफ दिन्छ तेस्रो अति सामान्य निर्देशन दिनु एउटा राम्रो मार्केटिङ प्लान बनाऊ भन्नु कुन उत्पादनको लागि कस्तो दर्शकलाई बजेट कति यस्ता कुरा खुलाउनु पर्यो नि चौथो जटिल काममा उदाहरण नदिनु खास गरी जब तपाईँ केही नया, रचनात्मक वा विशेष शैलीको कुरा चाहनुहुन्छ उदाहरण नदिँदा एआई अल्मलिन सक्छ अनि पाँचौँ र सायद सबैभन्दा महत्वपूर्ण गल्ती नतिजाको परीक्षण र परिमार्जन नगर्नु पहिलो जवाफलाई नै अन्तिम मान्नु आएको कुरा हेर्ने कहाँ कमजोरी भयो के सुधार गर्न सकिन्छ भनेर सोच्ने अनि प्रम्प सुधारेर फेरि प्रयास नगर्नु यी गल्तीहरूबाट बस्न सकियो भने प्रम्प्ट इन्जिनियरिङको वास्तविक फाइदा लिन सकिन्छ यी सबै कुरा सुन्दा प्रम्प्ट इन्जिनियरिङ सिक्नु र प्रयोग गर्नु आजको समयमा निकै महत्त्वपूर्ण देखिन्छ त्यसो भए यो सबै जानकारी प्रम्प्ट के हो कसरी राम्रो बनाउने के गल्ती नगर्ने यो सिक्ने व्यक्तिका लागि खासमा किन यति महत्त्वपूर्ण छ यसले उनीहरूलाई ठोस रूपमा कसरी मद्दत गर्छ यो सिप सिक्नु धेरै कारणले महत्त्वपूर्ण छ खास आजको यो सूचना र प्रविधिको जमानामा राम्रो पम्पटिङले पहिलो त समयको ठूलो बचत हुन्छ ठीक प्रश्न सोधेर पटकमा वा थोरै प्रयासमा चाहे जस्तो नतिजा आयो भने पटक-पटक कोसिस गर्ने नतिजा मिलाउने झन्झटबाट बचिन्छ नि उत्पादकत्व बढ्छ दोस्रो चाहे पढाइ होस् अफिसको काम वा आफ्नै रुचिको लागि बाट धेरै गुणा राम्रो सान्दर्भिक र रा उपयोगी नतिजा निकाल्न सकिन्छ कामको गुणस्तर नै बढ्छ तेस्रो ले दिने त्यो सामान्य रोबोट जस्तो जवाफबाट माथि उठ्न सकिन्छ आफ्नो खास आवश्यकताअनुसारको मौलिक र अनुकूलित आउटपुट पाउन सकिन्छ चौथो यो सिपले मान्छेलाई एआईको निष्क्रिय प्रयोगकर्ताबाट सक्रिय चालक बनाउँछ तपाईँ एआईलाई निर्देशन मात्र दिनु दिनुहुन्न तपाईँ एआईको क्षमतालाई कसरी राम्रोसँग प्रयोग गर्ने भन्ने कुराको डिजाइनर भन्नुहुन्छ यसले आत्मविश्वास बढाउँछ र समग्रमा भन्नुपर्दा सूचनाको बाढी आएको यो संसारमा राम्रो प्रम्पटिङले सही जानकारी छिटो र गहिरोसँग पाउन मदद गर्छ आवश्यक कुरामा सिधै पुग्न सकिन्छ अनावश्यक कुरामा अल्झिनु पर्दैन सिक्ने प्रक्रिया र निर्णय लिने क्षमता दुवै सुध्रिन्छ यो सिपले सूचनाको उपभोक्ताबाट सूचनाको कुशल प्रयोगकर्ता बनाउँछ निश्चय पनि तपाईँले भने जस्तै यो त एआईको क्षमतालाई खोल्ने चाबी जस्तै रहेछ आजको हाम्रो यो लामो कुराकानीबाट एउटा कुरा एकदमै स्पष्ट भयो प्रभावकारी प्रम्प्ट इन्जिनियरिङ सिक्ने सिप हो अभ्यासले निखार्न सकिन्छ यो कुनै जादु होइन तर यसमा ध्यान अभ्यास र अलिकति रचनात्मकता चाहिँ चाहिन्छ नै बाट साँच्चै उत्कृष्ट नतिजा निकाल्न हामीले दिने निर्देशनमा संरचना स्पष्टता सन्दर्भ यी सबै कुरा कति महत्त्वपूर्ण रहेछन् भन्ने गहिरोसँग बुझियो आज हो र सबैभन्दा महत्त्वपूर्ण कुरा यो अभ्यास गर्दै जाँदा झन्झन राम्रो हुँदै जान्छ सुरुमा केही प्रयास असफल होलान् नतिजा सोचे सोचेजस्तो नआउला तर हरेक प्रयासबाट केही न केही सिकिन्छ जति धेरै प्रयोग गरियो, जति फरक तरिकाले प्रम्प्ट बनाउने प्रयास गरियो, त्यति नै यो सिपमा पोख्त भइन्छ गल्तीबाट सिक्दै सुधार्दै जानु नै यसको मुख्य तरिका हो श्रोताहरूका लागि जाँदा जाँदै एउटा विचार छोडेर जाउ न त प्रम्पटिङ भनेको केवल एआईबाट जवाफ वा केही सामग्री निकाल्ने माध्यम मात्र होइन यो तपाईँ र एआईबीचको त्यो बौद्धिक साझेदारीलाई आकार दिने त्यसलाई सही दिशा दिने र त्यसबाट अधिकतम फाइदा लिने एउटा शक्तिशाली कला हो तपाईँ प्रश्नकर्ता मात्र होइन तपाई त्यो सृजनात्मक वा विश्लेषणात्मक प्रक्रियाको सहडिजाइनर पनि हो र अब एकछिन सोच्नुहोस् तपाईँले अहिले सामना गरिरहनु भएको वा सोच्दै गर्नुभएको कुन चाहिँ त्यस्तो जटिल काम ठूलो प्रश्न वा रचनात्मक परियोजना छ जसलाई तपाईँ आज सिकेका यी प्रम्पटिङका सिद्धान्तहरू प्रयोग गरेर ससाना व्यवस्थापन गर्न सकिने चरणहरूमा विभाजन गरी समाधान गर्न सक्नुहुन्छ वा त्यसको गहिराईमा पुग्न सक्नुहुन्छ वा त्यसलाई नयाँ रूप दिन सक्नुहुन्छ अवश्य पनि थप अन्वेषण र अभ्यास गर्न नबिर्सनुहोला एआईको सम्भावना अपार छ र त्यसलाई आफ्नो हितमा प्रयोग गर्ने चाबी तपाईँले बनाउने प्रम्पहरूमा लुकेको हुन सक्छ आजको लागि यति नै गरौँ फेरि भेटौँला